नमस्कार लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइन भएको दिउँसो एक बजीको नेपाली कंग्रेसका प्रवक्ता डिलेन्द्र प्रसाद बडुले लोकतन्त्र बचाउन निर्वाचन अपरिहार भएको बताउनु भएको छ नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वहाँले भन्नुभयो जसरी भए पनि मंगिर चारमै निर्वाचन हुनुपर्छ चा। चुनावका लागि सबै पार्टी तयार भइसकेको उल्लेख गर्दै प्रवक्ता बडुले नेपाली कंग्रेस पनि निर्वाचनमा जुटेको बताउनु भएको छ निर्वाचनको विरोधमा उत्रिएका केही दलहरू पनि निर्वाचनमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ यसैबीच प्रवक्ता बडुले भारतले धौली बाँध खोलेका कारण दार्चुलामा बाढे आएको दावी गर्नुभएको छ उहाँले भन्नुभयो भारतले धौली बाँध खोलेपछि महाकालीमा एक्कासी पानीको बाह बढेकोले दार्चुला कञ्चनपुरमा क्षति भएको हो उहाँले यस विषयमा दुवै देशका प्राविधिक सम्मिलित एक प्राविधिक टोली बनाएर भौगोलिक अध्ययन गर्नुपर्नेमा जोड दिनु भएको छ भविष्यमा पुनः एस प्रकारको क्षति दोहोरिन नदिनका लागि पनि समयमै यस कार्यको थालनी गर्नुपर्ने उहाँको भनाइरहेको छ प्राविधिक टोली गठन नभएका कारण दार्चुलामा भएको क्षतिको विवरणमा ढिलाई भएको उहाँले बताउनु भएको छ भारतसँगको कुटनीतिक पहलबाट महाकालीमा दिगो बाँध निर्माण बार गर्न समेत उहाँले आग्रह गर्नुभएको छ नारायणगढ मलेको सड़क खण्ड अन्तर्गत चितवनको दारीचोकमा आज बिहान भएको सुवारी दुर्घटनामा पूर्व मन्त्री किरण गुरुङ सहित चारजना गम्भीर घाइते भएका छन् चितवनको मुगलिनबाट काठमाडौँ जाँदै गरेको ना आठ चार र विपरीत दिशाबाट आउँदै गरेको ग एक नम्बरको का कार एका पसमा ठक्कर खाई दुर्घटना परेको हो घाइते हुने अन्यमा कार चालक हेटौडाका सन्तोष लामा रमा गुरूङ र बाबु गुरुङ रहेका छन् उनीहरूको अहिले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ ट्रक र चालकलाई नियन्त्रणमा लिएको मकनपुरको चुरियामाई रातो माटीबाट प्रहरीले एक सय अस् लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ वीरगंजबाट काठमाडौँ ल्याउन लागिषध सहित चितुवन रत्नगर नगरपालिकाका अर्जुन शाहलाई प्रहरीले पक्राउ गरेको हो उनको साथबाट प्रहरीले डाइजे पाए लुकी, गरेको जिल्ला प्रहरी कालीले जनाएको छ अन्तरिम <स्या> मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मी विरूद्ध परेको सबै रिटहरूमाथि आजदेखि सुनवाई शुरू हुने भएको छ नौसना न्यायाधीशहरूको विशेष इजलासले आजदेखि ता ओम प्रकाश सरियाल भरत मि जङ्गमले दायर गरेको मुद्दा बाधा अड्काउ फुकाउको विरोधमा परेका अन्य मुद्दाको समेत एकमुष्ट समावेश गरी असार बिस गते पेश गर्न छ गते आदेश दिएको थियो रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगमले गत फागुन पन्ध्रमा राष्ट्रपति समेतलाई विपक्षी बनाएर दायर गरेको मुद्दालाई यसरी नै अग्राधिकारमा राख्ने निर्णय भइसकेको छ इजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद मूर्चीलाई अब्दस्त गरी सैनिकको गरिएको छ सेना प्रमुख जनरल अब्दुल फतह अल राष्ट्रपति मूर्चीलाई गिरफ्तार गरी सैनिकको गर्नु भएको हो उहाँले संविधान खारेज गर्दै राष्ट्रपतिको अधिकार र अब काम मुख्य न्यायाधीशले पनि घोषणा गर्नुभएको छ नेपाली समय अनुसार आज बिहान राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेना प्रमुख सिसीले अब चुनाव नहुन्छ अन्तरिम सरकार मुख्य न्यायाधीशले नै सम्हाल्ने बताउनु भएको छ सेनालाई दिएको चौविस घण्टाको अल्टिमेटम अनुसार राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले कु गरेको हो मूर्सीलाई अब दस्त गरेपछि उहाँका विरोधीहरूले सड़कमा खुशी मनाइरहेका छन् सेनाको कदमको विरोध गर्दै मूर्सीका समर्थकहरू पनि प्रदर्शनमा उत्रिएका छन् सेनाको कदम पछिको अवस्था र चुनावका विषयमा अहिले दलहरूबीच छलफल भइरहेको छ एन्ड्री मरे मिडबर्न टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् गैराती भएको निकै प्रतिस्पर्धात्मक खेलमा मरेले क्वार्टर फाइनलमा फर्नान्डो भर्डास्कोलाई तिन दुई सिटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् लगातार दुई सिट चार छ र तिन छले गुमाएको मरेलाई त्यसपछिको तिनवटै सिट जितेका थिए उनले छ एक र छ चार सात पाँचको स्कोरका साथ विजय भएका थिए हवस् त दिउँसो एक बजी कर्फ खबर सकियो म सुजिता होमाल बिदा भएँ नमस्कार